नमस्ते नमस्ते के लिए नजिक आेडियो का आवाज बढ़ा आज आइतबार जस्फर इंजियो का एपिड में हमी उपस्थित भैसक लक्ष्मण सापकोटा गुरु रूम एगार बजे का अर्पण खबर सुनीस अब फाल हो मनोरंजन एकदम तब आने हम स्टूडियो को टेफोन नंबर शून्य छप्पन्न पांच तिरसठी तीन सौ बत्तीस रच तिरसठी तीन सौ तेतीस डरा है झरी पख तर तब यहाँसम सजिले आन सो दुव टिफोन लाइन बाहर पानी पड़रा भि बस रेडियो सुंदर रइलो चाह हमीस आने हाम्रो स्टेको टेलिफोन नम्बर डायल गरेर रा राजनसँगै छु म लक्ष्मण सापकोटा र मुसु मुसु हाँस्दै सन् कन्ट्रोल रुमबाट राज ब्युटिफुल <laughs> राज ए सरी हेन् कहिले काम ब्युटिफुल पनि देखिन्छ त्यही भएर भनेका अनि अब रेडियो अर्पण एक सय सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु आउने गर्दछ जस्ट फर त्यही कार्यक्रममा आज सन्डे एपिसोडको चाहिँ सुनिराख्नुभएको छ हामी दुईजनाको साथमा तपाईँको आफ्नो सन्देश सम्झना अनि आफन्त जनप्रियजनलाई डेडिकेसन राख्ने इच्छा चाहना छ भने पनि तपाईँ आउनै पर्ने हुन्छ क्या दुईवटा टेलिफोन लाइनबाट कुन टेलिफोन लाइन देख्छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिसमा डायल गरेर अनि राजन इं, इं, इं, ब्राजिल त अगाडि <laughs> <laughs> ब्राजिल अगाडि बढिराखेको छ अझै अगाडि बढ्छ भन्ने हो पनि छ होइन तर यहाँनिर पारा गरिरहेछ होइन नेमार त्यति घाइते भइसकेपछि सिल्वाले अब सेमी खेल्न नपाउँदा चाहिँ कता कता चाहिँ एक किसिमको डरभन्दा पनि खेलमा रोमाञ्चकता नआउला कि भन्ने पिरको लागि छ भनेपछि अब ब्राजिलले कोसँग खेल्दैछ त सेमिफाइनल अफकोर्स जर्मनीले जर्मनी जर्मनीले अब ब्राजिललाई के गर्ला हराउला अथवा जर्मनीले हार्ला के भन्न सकिन्छ अब त्यो <laughs> खेलको कुरा होइन कुनै बेलामा अब हेरघाड पाएर एकजना निस्क्यो भने दसजनाले खेल्दा पनि उत्कृष्ट खेलिरहन्छ र कुनै बेला जितेको कन्डिसन पनि छ त्यसैले लक्ष्मण भन्न सकिँदैन भन्दुबा मात्रै खेलाडी होइन नेवार ने ने ने मात्रै खेलाडी होइन होइन अन्य प्लेयरहरू पनि छन् ब्राजिल भनेको यस्तो राष्ट्र हो जहाँ चाहिँ फुटबल खेल्नकै लागि चाहिँ मान्छेले जन्म लिन्छ कि जस्तो ब्राजिल भन्ने बित्तिकै मान्छे ठ्याक्कै फुटबल सम्झिहाल्छ के, के सम्झी सिनोनेम जस्तो भइसकेको छ सही कुरा सही राजन चाहिँ एकदम हाँसिरहेको छ किनकि अब न्डको मात्रै कुरा नगरौँ अर्जेन्टिना पनि छ हिजो नेदरल्यान्डले कोस्टारिकासँग जित्नको लागि हम्मे हम्मे पऱ्यो फुल टाइमसम्म पनि गोल हुन नसकेपछि पेनाल्टी सुट आउटमा चाहिँ निर्णय गरिएको थियो जहाँ तिन चारको चार भए नेदरल्यान्डले जितेको थियो र अर्जेन्टिनालाई पनि त्यस्तै हम्मे हम्मे परेको थियो बेल्जियमसँग सुरुवाती चरणमा एक गोल गऱ्यो त्यसपछि तेई एक गोल्लायम राखी रखाखी अर्जेटिना चाहिए एक गोल ना निर्णायक होना एक गोल ने ना जित रेजिम ने एक गोल, गोल फर्का सके बावजूद बेल्जिम हन्य र राज उता मुसु मुसु के भन्दैछन् <laughs> राजले मलाई पनि यो फुटबलको बारेमा कुराकानी गर्नु मन छ कसो गर्ने के गर्ने भनेर भनेको छ होइन राज तेमीसँग चाहिँ अफलाइनमा कुराकानी गरौँला होइन हाम्रो अडियन्सहरू चाहिँ यो दुईवटा टेलिफोन लाइनबाट आएर यही सम्बन्धी रहेर पनि कुराकानी गर्न सक्नुहुन्छ कोही साथी आइसक्नु भएको हिसाब पाएको छु को हुनुहुन्छ कहाँदेखि स्वागत गरौँ त हजुर नमस्कार हेलो नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ अर्को मा कल गर्नुको कर लागि आग्रह राजको यो मा केही खराबी हो कि जस्तो सङ्केत मिलेको छ कन्ट्रोल रुमबाट फेरि पनि कोही साथी हुनुहुन्छ अर्को लाइनमा राज म मिलाउँदैछु त्यो दुईवटा हात त्यस्तै लाग्ने होइन नेदरल्यान्ड अहिले चाहिँ एकदम होपफुल कन्ट्री चाहिँ नेदरल्यान्डै हो कि नेदरल्यान्ड अब एउटा अभागी टिम पनि भन्ने गरिन्छ नेदरल्यान्डर जहिले पनि फाइनलमा पुग्छ हार चाइल्यान्डमा पुग्ने हार्ने तिन चारचोटि पुगिसकेका छ है ने। तै पनि अब अहिलेसम्म वर्ल्ड कप जितेको रेकर्ड छैन नेदरल्यान्डको हातमा र कामना गरौँ नेदरल्यान्डले यसपालि जितोस् खेल पनि निकै राम्रो खेलिराखेको छ होइन खेल यसपालिको वर्ल्ड कपमा चाहिँ सबै खेल चाहिँ हेर्न लायकै रहेको छ एकदम एकदम ब्राजिलको बाहेकको अरू खेल भनेको मतलब नेदरल्यान्ड र कस्टेरिकाको गेम पनि त्यस्तै थियो हिजो त्यो दुई बजी उठेर गेम हेरेर चार बजीसम्म बस्दा पनि त्यो निन्द्रा खेर फाल्दा पनि कुनै एकदम भएन एकदम मनोरञ्जन गरियो त्यो हो समयसम्म होइन अर्जेन्टिना र बेल्जियमको गेम हेर्नुभन्दा नेदरल्यान्ड र कस्टेरिकाको गेम हेर्दा चाहिँ निकै रोमाञ्चक बनाएको थिएँ पक्कै पनि नेदरल्यान्ड अहिले चाहिँ अहिलेसम्मको टिममा जुन बत्तिसवटा राष्ट्र थिए अहिले सहभागी हुने त्यसमध्येबाट पनि नेदरल्यान्डले एकदमै उत्कृष्ट प्रदर्शन गर्यो सुरुवाती चरणमा पछिल्लो समयमा त्यति स्कोर गर्न त सकेको छैन र सुरुवाती चरणमा जसरी स्कोर गऱ्यो नेदरल्यान्ड कसलाई स्कोर गरे अरे हारे पनि जिते पनि म खानुल मण्डल नै हुनुहुन्छ रोपाइसकियो के तक्षमण छ भनेर कति पाइन्छ पारिश्रमिक पैसाको कुरो गर्ने बित्तिकै अनुजी डाइरेक्ट अब त्यसरी भनिहाल नहुने है ल बिस्तारै सहमतिमा जानुपर्ने होइन हो हो अब पर्मको कुरो पनि आउन सक्थ्यो त्यहाँनिर एकैचोटि पैसा पारिश्रमिकको कुरो गरिदिएको साथी गइहाल्नु भयो शून्य सपन्न पाँच त्रिसठी तिन सय गर्छ त शून्य सपन्न पाँच त्रिसठी लागि खुल्ला गरेका छौँ आज ओल्का विशेष जस्तै जस्तै पनि भएको छ ओल्का चलिराख अब वर्ल्ड कपक्रोन अब सब विश्वमें भरऊ न एकदम वर्ल्ड कप चर्चा बढ़ी राख फेसबुक में हेर ट्विटर में वर्ल्ड कप धेरे चलिखे वर्ल्ड कप को स्टैटसट भैराखे है सबसे चर्चा वर्ल्ड कपक टाड़ा रहना तो कह सक रिशाली एट क एकजना साथी होने करे अंला भन्न भाषा को हजू नमस्ते नमस्ते के देखि को भन्दै हुनुहुन्छ वर्षादेखि अनसन आर्य अनसन आर्य आर्य ओरेन हजुर अनजन जी के गर्दै हुनुहुन्छ आज पुरो हेदै बस्दै हो केही छैन चल अहिले हाइलाइट हिँदा होला हजुर अहिले हाइलाइट्स दिइराख्या होला हजुर रिपिड गेम पनि दिइराहोला हैन अनि अनजन जी हजुर सपोर्ट चाहिँ कसले गर्नुहुन्छ <laughs> <laughs> <निया। laughs> लाग्दैछ बोलम जाने टाइम पनि भयो होइन त्यो कलर चाहिँ फेरि होइन पहेँलो भन्दैन त्यो बोल्बम जाने कलर चाहिँ होइन हो कि अनसनजी अब एउटा कुरो के पनि हो भने नि ब्राजिल भनेको चाहिँ बाघ हो कि खाए पनि मुख रातो नखाए पनि मुखरातो के कि कसो हो किनभने ब्राजिलसँग अलरेडी फाइभ स्टार छ कि त्यही भएर अहिले सबै गेमहरू एकदम सहजसम्म जितिरहेको छ क्या ब्राजिलले एकदम <laughs> अब अन्जान चाहिँ होइन तपाईँ पनि मसँगै मनमिल्ने खाले साथी हुनुहुँदो रहेछ तर गाह्रो छ कि यसपालि चाहिँ जर्मनीको पक्षमै छन् क्या सबैजना पक्षमा भए पनि खेल कसको पक्ष जस्तो मान्छेहरू मनीको पछाडि लागेको त्यो त्यसै पनि केही पनि अगाडि त्यो बात होइन अनि अन्जान चाहिँ कार्यक्रममा पहिलोपल्ट है अनि पढाइहरू कहाँ पुर्याउनु भयो के गर्दै कस्तो रमाइलो पो भइरहेको छ नेदरल्यान्डले त्यति धेरै एट्रेक गर्दा पनि गोल गर्न सकेन किन होला जो जो जो मते आ, तो तो कीपर, कीपर जो टोटल रोकिरहियो बरु नेदरल्यान्डको किपरले त्यति बल खेल छुन पाएको थिएन त्यो खेल अवधि भरमा कोष्टारिकाको मजाले बल डिफेन्स गरिराखेको थियो रोकिराखेको थियो तर पेनाल्टीमा चाहिँ नेदरल्यान्डकोले रोक्यो कसरीकोले रोक्न सक्छ पेनाल्टीमा हुनुभन्दा केही समय अगाडि मात्र किपर चेन्ज भएको कारणले पनि त हुनसक्छ एकदमै त्यो हुनसक्छ चवालिस सेकेन्ड बाँकी थियो होइन त्यो बेलामा नयाँ किपर चाहिँ ल्याएँ त्यसरी नयाँ किपर किन ल्याइन्छ लक्ष्मण थाहा छ जस्तो मेरो विचारमा म पनि पहिला पहिला गेम खेल्न जान्थेँ होइन म निस्केका अन्जानजीको जानुभयो किन हो खै ठिक छ त्यही कुरो गाडी गरौँ त्यसरी किपर चेन्ज गर्नुको कारण अब पेनाल्टी पर्छ कोस्टरीका हिजो टोटल्ली पेनाल्टी पुऱ्याउनु पर्छ भन्ने उद्देश्यले नै डिफेन्स लाइनमा रहेर चाहिँ गेम खेलिराखेको थियो र उनीहरूले चाहे अनुरूप नै भएको थियो र किपर पनि चेन्ज गर्यो किपर चेन्ज गर्नुको कारण चाहिँ पेनाल्टी रोकाउनकै लागि हो तर असमर्थ भयो त्यो किपर पक्कै पनि अब त्यो कोचले अब के सोचेर गरे होइन पेनाल्टी रोक्नमा सायद माइर नै हुनु माइरै होला त्यो कारणले पनि रिप्लेस गरेको हुनसक्छ अब के छ त्यो चाहिँ अब कारणले गर्दाखेरि पनि हुनसक्छ होइन तपाईँ आउन सक्नुहुन्छ हाम्रो स्टोरी टेलिफोन नम्बर सुन्ने छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिसमा दुईजना साथीहरू पर्साबाट आउनु भएको छ अन्जान अनु होइन यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ उहाँसँग पनि कुराकानी गर्छौँ हामी हजुर नमस्कार नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ ए पर्सादेखि अनु नयाँ अनुखड्का अलि पैसा सोधेको तपाईँ ठ्याक्कै भाग्नुभयो नि त अलिक पर्स लिएर आउनुभयो जस्तो छ हो कसले हो भने त्यो खड्का पड्का हुन्छन् रे भनेर पड्केरै जानुभयो र सुनाउनु नयाँ नयाँ नोड एकदम ठिक छ है दिनहरू के कसरी कटिराखेको छ फेसबुक चलाउने दिन त्यही हो है यस्तो सिजन लागिरहेको राखेको छ कतै पर्म लगाउन जाने कतै पारिश्रमिकमा श्रमिकमा जाने पनि गर्नुपर्छ कि कहिले कहाँ ज्यान पनि यसो हेल्दी हुने <laughs> <laughs> पठाएपछि के, फोर्स फोर्स के रा अब रास लगाउनु होइन फोर्स लगाउनु भन्दा पनि कसैको चाहिँ फ्रिडममा चाहिँ त्यसरी चाहिँ रोक्नु हुँदैन लिबर्टी जब मैले मन लागिराखेको छ तर अब घर परिवारले जनाइदिइ राख्नु भएको छैन आवाज उठाउनु पऱ्यो अधिकार भयो नि हेर्नुहोस् त कस्तो विडम्बन बर्बाद भयो अब कोठाभित्रै मानुजी, कुनै सन्देश छ भने राख्न सक्नुहुन्छ अनि अनि अनि अनुभन्दा सम्पूर्ण हो ओके okay, अनु खड्का आउनुभएको थियो वर्षाबाट सुरुमा आउनुभएको थियो डिस्कनेक्ट भयो त्यसपछि अहिले फेरि त्यो डिस्कनेक्ट भएको लाइनलाई आउनुभएको छ होइन खुसी लाग्यो तपाईँ पनि आउनु सक्नुहुनेछ शून्य छप्पन्न हामी कार्यक्रम जस्ट फर इन्जोयमा छौँ मात्रै रमाइलो गर्ने प्रयास गरिराखेका छौँ त्यसो त आज हामीले फुटबलमा केन्द्रित रहेर कुराकानी गरिराखेका छौँ विश्वकप चलिराखेको छ राजनलाई त्यही भएर तपाईँ आउनु सक्नुहुन्छ सुन्ने छ पाँच त्रिसठी तिन सय बत्तीस र पाँच त्रिसठी तिन सय तेत्तिसमा राजन भन्दैछन् यतिखेर कोही हुनुहुन्छ स्वागत गर्छु नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ टाढा सानो आयो साउन्ड अलि अलि ठुलो बनाउनु पर्यो टाढीबाट रोसे के छ हाल खबर हाम्रो पनि एकदम ठिक छ धेरै पर्सि आउनुभयो नि टाढै जानुभएको थियो काठमाडौँ है त्यति टाढा हो जस्तो त लाग्दैन नि काठमाडौँ राजले नि घर उतै दिएर किनेको छ ए हाम्रो राजाले पनि घर उतैतिर काठमाडौँतिरै किने आएको छ राजधानीतिर बस्ने हो भनेर अब थाहा पाउनुभयो नि है अनि रुचिजी तपाईँको नाम रुचि अहिलेसम्म रुचि नलागेको कुराहरू किन छ सुनाउनु न अनि वर्ल्ड कप हेर्न कतिको रुचि लाग्छ अघि चाहिँ सबै कुरामा रुचि अहिले चाहिँ वर्ल्ड कप हेर्नै झ्याक्छ कस्तो रुचि त त पा बाइसजना झगडा गरेर आफ्नो के हेर्नु जस्तो भयो भाइ त है रुचि चाहिँ अब फुटबलमा अरू अरुचि रहेछ थाहा भइहाल्ने होइन अन्य के के कुरामा चाहिँ रुचि छ त एकदम मन पर्ने सिरियल कुन चाहिँ सिरियल चाहिँ मनपर्छ लक्ष्मणलाई चाहिँ कमेडी नाइट विथ कमेडी चाहिँ रुचरे होइन तपाईँलाई चाहिँ कुन मनपर्छ त्यही भएर हाँसिरहेको छ सबै मनपर्छ है त्यो संस्कार अथवा आस्थाबाट दिने सिरियल रामदेवको हो ए होइन त्यस्तो राजले पनि एउटा महनीय सिरियल मनपर्छ भनेर भन्नुभएको कमेडी मान्छेहरू <laughs> के राज होइन आजले त्यो रामदेवको सिरियल चाहिँ एकदम हेर्छ कि त्यही भएर त्यही भएर जस्तो लागेको छ एकदम अहिलेसम्म एउटा एपिसोड पनि छुट्याएको छैन राजको जोडा अकबर कतिकै हेर्नुहुन्छ जोडा अकबर कत्तिकै हेर्नुहुन्छ है कार्यक्रममा आउनु भएको छ सन्देश सम्झना के के छ राख्न सक्नुहुन्छ थ्याङ्क यू हुन्छ कार्यक्रम आउनु खुसी लाग्यो अहिले भने सोधिन्छ नमस्ते भाइ त्यतिखेर रोची आउनु भएको थियो टाढीबाट तर कुरा ए रुचि लगो रही राष्ट्रीय राज उड़ेना पूरे हिजो रात भरी संस्कार फुटबल हे आख रात रातो भैर हाई पक्की राज सुनाऊ नज एउटा सङ्घ सुन्छ त्यसपछि हामी सर्ट आउँदै गर्नुहोला पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिसमा यतिखेर भने हामी एउटा सङ्ग प्ले आउट गर्छौँ त्यसपछि हामी कार्यक्रम लिएर पुनः उपस्थित हुनेछौँ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ट सँगै रहनुहोला खराब छाथ में से राजा जीवन नहीं धरा मछा समय खराब छात्रा जीवन नई धरा मछा मापस कुछ एक कुछ एक बसेको चेकिन्छ साथी हो दे दे यो नसा त के नसा ए साथी हो त सुन यो नसा त के नसानभरलाई मताउँछ माया मा पुछ नसा जीवनै सताउँछ साथीभाइ भेटुँदा भाई समय खराब छाप जीवन में धारा मचा। பாசிக்கு செக்கிங் ச yaar Tore pe dekhincha O ma passe ko checking cha Tore pe dekhincha O ma passe ko checking cha Tore pe dekhincha O uncha Paase ko checking cha Tore pe dekhincha O ma passe ko checking cha Tore pe dekhincha O ma passe ko checking cha Tore pe dekhincha निउह भापनीटी अति आज नपि भंदा पत्तल नई अगाड़ी सार दस को चेक में लाइसेंस नई पुआर पार दू साइ योहो हो रेडियो अर्पण एक सौ सात अपलो पांच मेगा हज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 हजार हम कहा घर निर्माण को आवश्यक पड़ने ट्वाइलेट, बाथरूम सेनेटरी का सामान नेपाट टंकी सीशा शिखर फ्लाईओवर रेडीमेड ढोका साथ ही पशुपति पैंटाल सप्लायर सेंटर्स ताम त घर बलि आकर्षक निर्माण में सहयोग हम हम काम सम्पर्कर्यल सेन्टर रकुलर छोक रेडियो मोबाइल अन्ठानब्बे चार बाह्र सत्र आठ सय उन्नाइस पुनश्च अर्याल सप्लायर सेन्टर पुरानो ठाउँबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन शून्य छपन्न पाँच एकसठी आठ सय चालिस मेरो मेरे छुट्टे पर्फर्मेन्स छद ऑटोमोबाइल्स प्री खरीद मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्री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 परीक्षा नई नदीक गत वर्ष फेल भार्थी तथा अड़ी विद्या होस्टल को व्यवस्था सहित विश्व भरी मान्यता प्राप्त कक्षा आठ नौ रस फेल भैया एसएलसीडीज लाई लेडिज शिक्षक ले पढ़ाइने कक्षा एगार न पढ़ी कक्षा बारह को परीक्षा दिन पाइने दुई हजार पैंसठी साल देखि दुई को एसएलसी हरको हल कराई हरेक हफ्ता जाँच ली सौ प्रतिशत पासको बुक ग्यारंटी साथ ही इंग्लिश कोरियन जापानीज लगाये संपूर्ण लैंग्वेज कक्षा बेसिक कंप्युटर कोर्स डिप्लोमा एकाउंटिंग प्याकेज हार्डवेयर नेटवर्किंगी संपूर्ण सेवाक्यूट मनिंगी साल नारायणी डेवलपमेंट बैंक फोन शून्य छप्पन पांच तिरासी तीन सौ तीन मोबाइल अंठानब्बे साल बावन छियालीस एक सौ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 तपाई घर गर निर्माण गर्दै हुनुहुन्छ यदि हुनुहुन्छ भने अब नेपालमै पहिलो पटक सत्तरी वर्ष वारेन्टी र फ्री होम डेलिभरी सहित काठ र अन्य वस्तुका चौकोसहरू भन्दा कैयौं गुणा सस्तो आकर्षक बलियो र आधुनिक डिजाइनका भरपर्दो झ्याल ढोका आर्क र भेन्टिलेसनका लागि एकपटक विकल्प कंक्रिट उद्योगलाई सम्झनुहोस् सम्पर्क विकल्प कंक्रीट उद्योग रत्नगर तीन विद्युत रोड उध चितवन फोन शून्य मोबाइल अन्ठानब्बे अन्ठानब्बे पाँच पचास पैँसठी चार सय तेत्तिस र अन्ठानब्बे चार जन्तु प्रकृति संरक्षणमा हाम्रो अभियान आज पनि नयाँ कपडामा झुकियो आज़ फाइबर सिरक ब्लाङ्केट स्पोर्ट सुज कपडा कार्पेट इन्डियन तथा नेपाली गलैसा सिफन साडी बुटी कुर्ता सुट प्यान्ट अत्याधुनिक वासिङ मेसिन साथै ड्राई प्रविधिबाट पनि सफाई गरिन्छ रत्नगर आठ बकुलहर मोबाइल अन्ठानब्बे चार पचपन्न त्रिसठी सात सय र अन्ठानब्बे चार पचास चौसठी चार सय सत्तरी शाखा कार्यालय रत्नगर दुई टाडी दिपा फोटो स्टुडियो सँगै लडे साथी फेरि पनि स्वागत छ यो छोटो सन्देशमूलक व्यवसायिक विश्राम पछि प्रोग्राम जस्ट फर इन्जोयमा उपस्थित भएको छु म तपाईँको दिलको साथी राजन दिल अनि म लक्ष्मण सापकोटा त्यस्तै गरी कन्ट्रोल रुमबाट सपोर्ट गरिराखेका छन् तभी भर रेडियो खोल यो फर एवर एंड फर अल रेडियो अर्प वन फोर पॉइंट फाइव मेगा हर्स रामला इंटरनेट अनलाइन पर भी सुन सकता डब्ल्यू डब्ल्यू डब्ल्यू डट रेडियो अर्प डट कम डट एनपी जहाँ इंटरनेट को सुविधा था तपाईँ आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिसमा डायल गरेर र हामीसँग रमाइलो कुराकानी गर्न सक्नुहुनेछ हामी जस्ट फर इन्जोयमा जस्ट फर इन्जोय गर्ने प्रयास गर्नेछौँ आउनुहोला भन्दै राजनसँग कुरा गर्न चाहन्छु <laughs> <laughs> <laughs> कुरा आउँछ यताउता गर होइन ए आज सन्डे भइहाल्यो नेक्स्ट सन्डेसम्म त गेम पनि कता कता पुगिसकेका हुन्छ कता कता पुगिसकेका हुन्छ मङ्गलबार अब ब्राजिलले हार्ने दिन त्यो भएको कारणले अलिकति राजनमा त्यो दिन अलिकति समस्या पनि पर्ला होइन अब लक्ष्मणले भनिहाले मलाई हो जस्तो नि लाग्यो कारण चाहिँ ला ला के भनेर चाहिँ पत्ता लगाउन लाग्यो क्या ब्राजिलले नै हार्छ जर्मनसँग भन्ने कारण चाहिँ के ब्राजिल विगतका कुराहरू सम्झँदा साविक विजेता तिनपल्ट जितेको छ जर्मनले वर्ल्ड कपलाई र ब्राजिलले पाँचवटे यो आधारमा पनि ब्राजिल नै अगाडि साथमा रहँदैन राजन त्यो कुरालाई पनि ख्याल गर्नुपर्छ होइन अहिलेसम्म ब्राजिल साथमा रह्यो भने त्यो डोकोमा दुध दुहेर त्यो भनेको एकदमै पुरै भाग्य भयो होइन तर फिफ्टी पर्सेन्ट भाग्य फिफ्टी पर्सेन्ट खेल पुगिराखेको छ ब्राजिल होइन अहिलेसम्म हन्ड्रेड पर्सेन्ट खेलेर पुगेको अवस्था चाहिँ छैन कि राजिलले पनि भित्रभित्र चाहिँ हो हो भनेर होइन होइन मैले म मैले त्यसरी मूल्याङ्कन गर्दिनँ होइन ब्राजिल एउटा यस्तो थिम हो जसले चाहिँ अहिले होमग्राउन्डमा गेम प्ले गरिराखेको छ र अडियन्सलाई न्युट्रेस्ट दिन पनि एकदम जान्ने टिम चाहिँ ब्राजिल हो जस्तो लाग्छ कि कुनै बेलामा पेनाल्टी पनि देखाइदिएको छ सुरुवात उनीहरूले गरिदिएको छ आफ्नो पोस्टमा आफैले गोल हानेर सुरुवात पनि उनीहरूले नै गरेको हो त्यो तर्कका लागि तर्क गर्ने हो भने त आज धेरै सकिन्छ होइन तर वास्तविक कुरा के हो भन्दाखेरि अब ब्राजिलले अहिलेसम्म हन्ड्रेड पर्सेन्ट खेल चाहिँ देखाएको चाहिँ छैन है हन्ड्रेड खेल लगभग देखाइसकेको अवस्था हो जस्तो सिल्भा र डेभिड लुइजले गोल हान्नु भनेको नै दुवैजना डिफेन्स लाइनका प्लेयरहरू हुन् दुवैजनाले गोल हानेर सेमिफाइनलसम्म पुर्याएकै यो कुरो लाग्छ गोल हाल्ने हो राजन होइन बाहिर बसेकोले गोल हान्दैन त्यो कारणले गर्दाखेरि पनि अब होइन गोल हान्ने जिम्मा त्यहाँनिर खास कसलाई हुन्छ भन्ने कुरो मात्रै प्रस्ट्याङ्ग्न खोजिरहेको छ तर अहिलेसम्म चाहिँ राजनले पनि मानेको होला होइन हन्ड्रेड पर्सेन्ट खेल चाहिँ ब्राजिलले देखाएकै छैन देखाउन सकेको पनि छैन किनभने नेमार घाइतेछ त्यसो त अब नेमारले अब हुने खेल पुरै नखेल्न पनि सक्छ त्यसपछि अब आउने सेमिफाइनल सिलवाले गुमाउँदैछन् होइन Of अब त्यो कारणले पनि ब्राजिललाई अलिकति दबाब चाहिँ पर्ने नै देखिन्छ तर जर्मनी पनि एकदमै उत्कृष्ट टिम भएको कारणले गर्दाखेरि अब यसमा पराजित हुने सम्भावना रहेको छ भन्ने विश्लेषकहरूले पनि भनेका छन् पछिल्लो जानकारी अनुसार होइन अब त्यो रिजल्ट कसको पक्षमा हुन्छ त्यो चाहिँ अब मङ्गलबारसम्म हामी कुर्नै पर्छ होइन अब हेरौँ अन्य खेलाडीले कस्तो प्रदर्शन गर्छन् अब त्यो बेलामा आफ्नो खेल देखाउँछन् र एउटा कुरो के पनि हो भने नि लक्ष्मण अब यहाँनिर फाइनलमा दुईवटा टिम जान्छ अहिले चारवटा टिम बाँकी छ यो चारवटा टिममध्ये जो फाइनलमा पुगे पनि जसले वर्ल्ड कप जिते पनि ट्वेन्टी फोर्टिनको कप जसले जिते पनि आखिरी नेपालीले पाउने त मनोरञ्जन मात्रै हो एकदमै एकदमै त्यो मैले यो सोसियल मिडियाहरूमा चाहिँ जस्तो फेसबुकहरूमा चाहिँ धेरै साथीहरू चाहिँ फेसबुकबाटै झगडा गरिराखेको जस्तो पनि देखिराखेको छु कसैले यो टिम राम्रो कसैले त्यो टिम राम्रो राम्रो भन्नु त एकदम राम्रो हो तर अरूलाई नराम्रो भन्दा चाहिँ एकदम नराम्रो प्रभाव चाहिँ अरूलाई परिराखेको हो कि जस्तो लाग्छ कि त्यो चाहिँ गलत हो होइन तर आफ्नो मन परेको टिम जुन छ त्यसको बारेमा मात्रै कुरा गरौँ होइन र और अरूलाई चाहिँ अरू टिमलाई चाहिँ अरू टिमलाई नराम्रो किन सोच्ने अरू टिमलाई किन नराम्रो भन्ने अरू टिमलाई बेस्ट अफ लक भन्न सक्नुभयो खुबी हो त्यो नै राम्रो हो फुटबल अब विश्वभरि नै चर्चित छ चा, त्यो कारणले गर्दाखेरि एउटा टिम लिएर सपोर्ट गर्नु त्यो राम्रो कुरा हो होइन तर अन्य टिमलाई मन नपरेको टिमलाई होइन उसले जितेकोमा अथवा हारेकोमा उसलाई गाली गर्ने होइन अरू कुराहरू गर्न भएन आफ्नो टिमको मात्रै कुरा फेरि संसारमा सबैजना उस्तै खाले पनि हुँदैन नि होइन यतिको फरक विचार त हुनु नै पऱ्यो भनेको मतलब चाहिँ यति हो कि वर्ल्ड कप ट्वेन्टी फोर्टिनबाट चाहिँ पूर्ण रूपमा चाहिँ मनोरञ्जन लिनुहोस् होइन त्यसबाट कोहीसँग मनमुटापमा नजानु कसैको पिर चिन्ता नलिनुहोस् र कति ठाउँमा चाहिँ ब्याटिङ लगाउने चलन पनि रहेको छ होइन धेरै साथीहरू अझ विशेष गरी चाहिँ सहरी वातावरणमा चाहिँ यो एकदम देखिन्छ त्यो पनि गलत हो एकदमै एकदमै वर्ल्ड एक कप मजाले मनोरञ्जन गर्नुहोस् कप हेरेर होइन तर आपसी जुन साथीभाइको सम्बन्ध छ सा त्यसलाई नबिगार्नुहोस् होइन त्यही नै भन्न चाहन्छौँ हामीको अन्त्य अन्त्यतिर आइरहेको विधा माग्नुपर्छ भन्दैछन् के गर्ने अब आज धेरै साथीहरू आउनु भएको सा छ अनु खडका पर्साबाट अन्जानजी पनि पर्साबाट आउनुभएको थियो भने रुचिजी आउनुभएको थियो टाढीबाट उहाँहरू सबैलाई थ्याङ्कयू भेरी मच कहीँ साथीहरूको फोन लागेन फोन लागिसकेपछि फोन फोन आज डिस्कनेक्ट भयो तपाईँहरूप्रति हामी क्षमायाचना गर्छौँ र यति चेलसम्म so, रेडियो अर्पण एक सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट गरेर सुनेर साथ दिनु भयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद हाम्रो आवरलाई तपाईँ समस्या सपोर्ट गर्नुहुने टेक्निसियन पार्टन राज पनि धन्यवाद वाद र अन्तिममा बेहुली बाट टाइटल सङ तपाईँको माझमा राख्दै म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म लक्ष्मण सापकोटा एकैसाथ सुटिङ छौँ हाउ ुलि भूले हो मेरो मनोरंजन का लागिस हजूरा